अर्को एउटा रमाइलो भसाइ लिएर अर्को एउटा रमाइलो साँझ लिएर आज पनि हामी तपाईँहरूलाई भेट्न आइसकेका छौँ मिठा मिठा लुक भाकाहरूको साथमा यति बेला प्रविधि कक्षबाट मलाई साथ दिइ राख्नु भएको छ प्राविधिक मित्र राजले अनि तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै शर्पूर्ण सुबसाको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ करिब करिब सातीसम्म तपाईँ सँगै रहन्छौँ मिठा मिठा लुक भाकाहरू तपाईँको लागि राख्छौँ र तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाई आउने दुईवटा माटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन ते सय तेत्तिस ते तपाईँको लागि खुल्लै आउन सक्नुहुन्छ अनि यो साँझको बेला एकैछिन भए पनि त्यो दिनभरिको थकाललाई आफूबाट टाढा राख्न सक्नुहुनेछ तपाईँको थकाललाई केही हदसम्म भए पनि तपाईँबाट टाढा राख्न सक्छौँ कि भन्ने उद्देश्यले नै अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बजे पछाडि र आजको अरूपण शुभ साँझको व्यवसायीसँग न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरले सहकारी गरेको छ हाइड्रोलिक ज्यागवास डेन्टिङ पेन्टिङ मर्मत सम्पूर्ण सादा जिपका पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरलाई त्यस्तै गरी त्यहाँबाट तपाईँले कार होम डेलिभरीको सुविधा पनि पाउन सक्नुहुनेछ कार होम डेलिभरीको पनि व्यवस्था रहेको छ सम्पूर्ण कार जीव भ्यान मर्मत गर्नु परेको छ तपाईँलाई भनेदेखि पनि तपाईँले सम्झिनुहोला न्युमनका नट वर्कसअप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुल्लहरमा रहेको छ नगरपालिकाको अगाडि छ सजिलै चिन्न पनि तपाईँले सक्नुहुनेछ र फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास अन्ठानब्बे पाँच सय नौ रहेको छ यति बेला भने अर्पण सुमा को कोही साथी आइसक्नु भएको छ भन्ने संकेत मिले आज राजको मलाई म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अनि के अरे हल्का घुम्नुलाई ठिकै छ त्यसो त हाम्रो पनि के छै छ गहन पनि छ एक हिसाबले आज हामी मिठो भाका बजाउँछौँ अब एक किसिमको साडी सम्झिनुहुन्छ त्यो भाका मार्फतहरू निगम अधिकारी राम चौधरी अनि प्रेम धानी मनोज भुजेल धनदारका माइ टेकबायर खका विजय कठाई र भरसाई भन्ने तीन जना उनी नतीन जना हामीसँग साथीहरु ल्यालिसियो भन्ने हामीले भिज्यो हुन्छ भरत जी आउदै गर्नु होला राम्रोसँग बस्नु होला हामीले माया गर्दे गर्नुस् है हाज नमस्ते विजय नमस्कार भरत जी होनथिति बेला र अर्पण शुभसाहसको आइबसाइमा अरु साथी पनि आइसक्नु भएको छ म उहाँहरु पनि स्वागत गर्छु नमस्कार Hello कोही साथी हुनुहुन्छ राजले मलाई झुक्याउनु भयो कि साथीले मलाई झुक्क्याउनु भयो त्यो चाहिँ मलाई थाहा दु था भएन दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य शा। छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगेहर्स ट्यान गरेर भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको भएको छ र यति बेला भने कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुरमा टी को बोल्दै हुनुहुन्छ हेलो हेलो नवीनजी के छ तपाईँको हाल खबर एकदम अनि के गर्दै हुनुहुन्छ झुक्याइदिनु भए कोही साथीले त्यही भएर पनि साथी वेटिङमा आउनुहुन्छ होला है हजुर हजुर हाम्रो नवीनजीसँग कुरा भइहाल्यो साथी पनि आउनुहुन्छ होला नि त है अनि के छ दिन कस्तो रहे आज दिनभरिमा म वास्तवमा घर छिन है त्यो बाथरूमको धारा साह्रो बिग्रिरहेको छ दुई चारचोटि गर्दा गर्दा यता उता गर्दा गर्दा गर्दै दिन गयो आजको आजको दिन त्यतिकै बित्यो है हजुर हजुर हाम्रो नवीनजीले धेरै माया गर्नुहुन्छ आफ्नो कार्य व्यस्तताको बावजुद नै हामीलाई सम्झिराख्नुहुन्छ है खुसी लाग्छ यसरी नै माया गर्नुहोला सम्झिनु पर्ने मान्छे एकजना अलग थिए तर यहाँ छैनन् है मेरो हजुरबा हुन् है हजुर हजुर हजुरबा छैनन् किनभने आज हजुरबा श्राद्ध पनि थियो क्या मैले बुझिसकेका थिएँ हजुर सम्झिनु व्यक्ति जो हामी माझ हुनुहुन्न त्यही भएर त्यही पनि अब यसो सम्झिदिए नि सम्झिनु पनि पऱ्यो नि होइन अब नातिकेटाले सम्झाएको भन्ने हुन्छ नि होइन अनि सम्पूर्ण सरोचन गासीलाई रेशमालाई आजको व्यवसायमा हुनुहुन्छ तपाईँ मनोकामना अटो सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छु मैले जानकारी पनि गराइ राखेको छु तपाईँलाई कार जीप जी भ्यान परेको होला काम साथी धनकुटा एकदम छ हजुरको के छ भयो भएको छैन कार्यक्रम सकिए पछाडि एकदम ठिकठाक छ मेरो पनि राजको पनि ठिक छ सम्पूर्ण राजको र निलमको कुरा म बिचमा किन बोल्नु र है अहिँदै त सामान्य गर्ने हो म मनाइहाते ए हा ला ठीक छ अनि निलम जी हजुर जन्मदिनको भएको छैन होला हजुर भएको छैन हु हु आज सम्सिमे ककसलाई हजुर आज त मैले त मलाई लाहे हु हु धन्यवाद अनि राज है हु हु अनि मेरो साथीले नन्ता नील दशमीलाई विशेष सम्झिर भएको छु हजुर मिस्टर सानु सन्जु ओमर दिपा गुन्ज अस्मिता अनि मेरो व्यस्त बहुना विकास भवन अनि म सुक हाँसिरहेको छ कि मेरो भत्ती अधिकारी अनुजा र शुभसामा यति बेला भने अब ढिला नगरिकन एउटा निकै नै मिठो भाका तपाईँको माझमा राख्नुपर्छ केही समय अगाडि निकै नै चर्चामा रहेको भाका हो तपाईँको लागि राख्छु पूर्व पश्चिम खोजिसकेँ मैले खुद सके महीने खुद छेउर खोन खोनामा खोज्न बाँकी घाम खोजिसकेँ मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसकेँ मैले सानो तिमलाई देख्न बनाएको छ मर्न भन्दा मैले छेउर खुन को नमा की घमारून भा खोजी सके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजी सके मैले भनलाको छ म भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके भैले सानो तिमीलाई देख्न भनलाको छ मर्न भन्दा पहिले पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमीलाई देख्न मन लागेको छ मर्मभन्दा पहिले निकै नै मर्म स्पर्शी भाका तपाईँलाई निकै नै मनपर्ने भागा हामीले प्रस्तुत गरिसकेका छौँ शुभ साँझको यो बसाइमा र तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रमाएर गर्न चाहनुहुन्छ यिनै मिठा मिठा लोक भाकाहरू सँगै रमान चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य आजको अर्पण शुभ साँझको व्यवसायमा न्युमन कामना अटो सप एन्ड सर्भिसिङ सेन्टरले सहकारी गरेको छ तपाईँलाई कार ज बिहान मर्रमत गर्नु परेको देखि भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला यो मनोकामना अटो वक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन चाहिँ रत्नगर आठ बकुरलहरमा रहेको छ नगरपालिकाको अगाडि छ तपाईँले सजिलैसँग चिन्न पनि सक्नुहुनेछ सहज पनि छ तपाईँलाई चिन्नको लागि फोन नम्बर शून्य छ पाँच शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय नौ यति बेला पनि कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार कसलाई नमस्कार गरेँ कसला मैले मजाले बस्नुहुन्छ है एहे के बाहिर कि त घरको काम गर्नु पर्यो खेतीपाती गर्नु पर्यो नगरिकन कसले अनि आज अर्पण सुजी नमस्कार हुनुहुन्छ तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अरू पनि चार थुप्रो पाँच मेगाहरूसमा र यति बेला भने अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेका छु उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर मैले भन्नु पर्यो र मैले नचिने त कुरै छैन नि यति धेरै माया गर्नुहुन्छ मैले चिन्दिनँ लाग्छ एकदम राम्रोसँग चिन्छु दुईटा नाउँछ एउटा थर्छ है मिल्यो नि हाम्रो सन्जुजीलाई बिर्सिने कुरै छैन एकदम सन्जि छु नि तपाईँलाई कस्तो छ आ, मेरो दीदी दीदी आ, हो। खाना है खाना अनि सम्झिने चिन्सलाई अनि गोरातको लागि बिसमाईको लागि अनि सोम दाई दाई हुनुहुन्छ नि हजुरको लागि अनि एउटा दाई हुनुहुन्छ कि गोसोमा बस्नुहुन्छ बिक्रम कार्की भन्ने हो त्यो दाईले चाहिँ मसँग रिसाउनु भयो किन रिसाउनु भएको र धेरै धेरै सम्झिरहेको छु भन्छु होइन अनि मम्मीलाई मेरो मम्मीलाई अनि बाबालाई भाइलाई अनि मेरो दिदीले एकदम सुन्नुहुन्छ कि दिदीको लागि दिदीले सुनेर सुन्नुभएको छ भने उसलाई दिदीलाई मिसोरिरहेको छु भन्छु अनि सिमा बहिनीलाई अनि ड लगाएर त्यसरी मेरो आफ्नो मान्छेको लागि हुन्छ सञ्जुजी आउँदै गर्नुहोस् है फेरि पनि त्यही त मैले पनि नचिने त कुरै भएन नि है अहिले पनि बिदा हुन्छ नमस्कार सञ्जय हुनुहुन्थ्यो यति बिला ब्रह्मनगरबाट आउनु भएको थियो र यति बेला फेरि पनि अर्को एउटा मिठो भाका तपाईँको लागि राख्नुपर्छ कि जस्तो लागिरहेको छ गोविन्द पङ्गेनी र टिकापनको आवाज रहेको भाकालाई सङ्गीत रहेको छ गोविन्द पङ्गेनीको यति बेला तपाईँको लागि राख्छु यति माया छ छुमा त तिम्रो साध्न पाए ती माया साझे तिम्रै लागि भनेर आए तिमी माया साझे तिह्र पो तिम्रो साझसम्म बाजे तिम्रै लागि भनेर यति माया साझे ति सह राजसँग नयाँ साझे देऊ र तिमी मेरो साथ, साथ आजसम्म भाषे निकै नै मिठो भएका तपाईँले सुनिसक्नु भएको सुन्दै हुनुहुन्छ तपाईँ न्यू मनोकामना अटोप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ र मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु हाइड्रोनिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत त्यस्तै गरी सम्पूर्ण सारा जेपहरूको पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँहरूले सम्झिनुहोला यो मनोकामना अटो वकसअअप एन्ड सर्भिसिङ सेन्टरलाई कार होम डेलिभरीको पनि व्यवस्था गराएको छ यो जानकारी पनि म तपाईँलाई गराउँछु जुन रत्नगर आठ बकुलहरमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य मोबाइल नम्बर 9955066508 र 29955066509 भएको छ। यति बेला भने अर्पण शुभसाजको युवा साईमा अर्को साथी आइ सक्नु भएको छ। उहाँलाई स्वागत गर्छु। नमस्कार। नमस्ते। के मतिको बारे हुनुहुन्छ? हजुर म माधव शान्तिन धादिङबाट राजेश तामाङ। हजुर। माधव शान्तिन। अनि के गर्नुहुन्छ राजेश जी? बसिबस दिदी। मात्रै। हजुर। हैन होला। <laughs> हो रेडियो एकदम एकदम भाग्यशाली हुनुहो भाग्यमा कति साथीहरूको लाग्दैन के फोन हैन अनि आजहरू पनि सोनिया सुनिरहनु भएको छ होला अनि भाउजूको बहिनीहरू लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई नमस्कार यति बेला अझ आजको युवा सुन्दै हुनुहुन्छ अर्को साथी पनि आइसक्नु भएको छ कहाँबाट बोल्दै हुनुहुन्छ अनि समीरजी लि समिरजीको भर्खरै हजुर ल ठिक छ कसै कार्यक्रम मार्फत त्यसपछि यहाँ मसँग नजिकै प्रतापदाय हुन्छ प्रतापदालाई मेरो घर परिवार अनि त्यसपछि प्रतापदाको घर परिवार भुजियल, भुजियल, प्रजा, प्रजा, आओनुंता, आओनुंता अजिण अजिण। र अनि त्यो मसँग होस्टेलमा बस्ने साथीहरू सुन्दर भुजेल अमृत भुजेल निर्जल प्रजा सूर्य प्रजा अनि त्यसपछि हाम्रो कोर्टबाट आउनुहुन्छ नियमित आउनुहुन्छ के अरे सन्त कुमारजी पन्त कुमारजीको लागि र विशेष गरी हामी अन्तमा आइसकेका छौँ शुभ साझको युवसा तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र जो जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु हृदयञेलसम्मको प्राविधिक साथको लागि प्राविधिक मित्रद्वे राज र विष्णु दुबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ आजको रमाइलो विषयबाट म प्रत्यक्षा पनि विदा हुन्छु हवस् त नमस्कार गतमा तीमी बचौ जगत मगे मानी मंजे हर एक पल मे उमर में बुझदने योसार तिमला पाँचो जगत म भाग्य मेरू उमर में बुझदने संसार तिमला हर एक पल में सात दीने मे उमर में बुझदने योसार तिमला Me neither.